कृषि विभाग अन्तर्गतका बाली संरक्षण निर्देशालय तथा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव समारोह समितिले कार्यक्रम गर्न लागेको हो मानव रोपी मोरी उब्जाउने असार महिना किसानहरूको लागि छ तर पछिल्लो समय असारको मध्येमा रोपाएको चटारो हुनुपर्नेमा जलवायु परिवर्तनको असरले समयमा पानी नपर्दा किसानहरू चिन्तित छन् असार पन्ध्र गतिलाई धान रोप्ने शुभ दिनको रूपमा लिँदै आज दही चिउरा खाने प्रचलन रहेको छ चितवनमा चरा प्रजातिको संख्यामा वृद्धि भएको छ यसअघि पाँच प्रजातिका चरा पाइने चितवनमा हव संख्या बढेर छ सय पच्चिस पुगेको छ नेपालमा भने आठ प्रजातिका चरा छन् बर्ड एजुकेसन सोसाइटी सौराहाले तयार पारेको चितवनबाट चेक्लिष्ट पुस्तकमा चराको प्रजाति बढेको उल्लेख छ सो, सो पुस्तकको पुस्तक हिजो एक समारोहका विष विमोचन समेत गरिएको छ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरचना अधिकारी कमलचङ कुमार र वरिष्ठ चरावेद ड डाक्टर हेमसागर बुढालले सो पुस्तकको संयुक्त रूपमा विमोचन गर्नुभयो चितवन राष्ट्रिय निकुञ्ज र रा चोरे क्षेत्रमा गणना गर्दा चितवनमा चराको प्रजाति अघिल्लो वर्ष पाँच सय एक वर्षको अन्तरालमा महाभारत क्षेत्रमा समेद गरिएको गणनामा चराको प्रजाति बढेको बर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष वासु बिडारीले शानकार दिनुभयो पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ चरावेद डाक्टर हेमसागर बुढाल क्षेत्रीय होटलसँग सौराहका अध्यक्ष नारायण भट्साई र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका पूर्व शासकीय अधि रामकुमार अनियाल पूर्व वार्डेन रामप्रीत यादव बचौली गाविस सचिव तेजेन्द्रनाथ लामिसने वासु ढुङ्गाना बर्ड एजुकेसन सोसाइटीका पूर्वाध्यक्ष योगेन्द्र नाथ अधिकारी लगायतले वासस्थानका कारण केही चोराहरू लोप हुने अवस्थामा पुगेको भन्दै संरक्षण गर्नुपर्नेमा जोड़ दिएका थिए पुस्तक विमोचन कार्यक्रम बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष वासु बेटारीको अध्यक्षतामा भएको थियो जिल्ला विकास समिति चितवनले दलित वर्गका लागि आगामी आर्थिक वर्षमा चौध लाख बराबरको बजेट विनियोजन गर्ने तयारी गरेको छ चालु आर्थिक वर्षको भन्दा तीन लाख साठी हजार बढी रकम त दलित वर्गलाई छुट्टाइएको छ दलित अगुवाटले बजेट प्राप्त नभएको गुनासो गरेका छन् गाविस स्तरमा रहेका दलित समन्वय समितिले गाविसलाई दलित वर्गका लागि बजेट विनियोजन गर्न सुझाव दिन सक्ने भए पनि दबाव दिन नसक्दा आवश्यक क्षेत्रमा बजेट वितरण भरतपुरमा आयोजित सशक्तिकरण कार्यक्रममा सहभागी दलित अगुवाहरूले सरकारी सेवा सुविधा उपभोग गर्ने भन्नेबारे दलित समुदायले सानाकार बन्नुपर्ने बताएका छन् जिल्ला दलित समन्वय समितिका इन्द्र विकले स्तरका समन्वय समितिले स्थानीय दलित समुदायको आवश्यकता बढी भएकाले बजेट अपोग बताएका छन् पिप्ली दलित समन्वय समितिका कृष्ण नेपालीले आई आर्जनमूलक शीतमूलक कार्यक्रममा लगानी बढाउनु पर्ने बताउनुभयो समिति सामाजिक विकास अधिकारी प्रकाश चन्द्र पौडेलले सरकारी निकायमा बजेट बारे चासो देखाउने वातावरण तयार पार्न स्थानीयलाई अगुवा नै लाग्नुपर्ने बताउनुभयो भण्डारा मेकौली पार्वतीपुर लगायतका गाउँ विकास समितिका दलित अगुवाहरूको सहभागिता रहेको थियो पूर्वी चितवनको पदमपुर आठमा रहेको जनहित रापराबीको हिजो नयाँ व्यवस्थापन समिति गठन गरिएको छ हिजो सम्पन्न अभिभावक भेलाले रत्नलाल घलानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो समितिको सदस्यहरूमा बुद्धिमाया विकम मरियामा तामाङ मरिचमान घलान र सदस्य सचिवमा विद्यालयका प्रधान अध्यापक भरतराज रेग्मी रहनु भएको छ विद्यालय निरीक्षक तारापति खरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पिटुवा स्रोत केन्द्रका स्रोत व्यक्ति रामकृष्ण लम्साल पदमपुर गाविसकीय सचिव रमा आश्रय बोल्नु भएको थियो रत्नगर नगरपालिकामा सञ्चालित बाल श्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत हिजो नगर स्तरीय समिति गठन गरिएको छ एघार एक सदस्यीय समितिको अध्यक्षमा सुस्मिता परियार उपाध्यक्षमा रोहित सचिवमा अमिता कणेल सह सुभद्रा नेवपानेको साध्यक्षमा सेनिबा दवाड़ी र सहको अध्यक्षमा बाबु श्रेष्ठ रहनु छ समितिको सदस्यहरूमा रमेश शर्मा नमीन शर्मा सावित्री मुसिया सुनिता श्रेष्ठ र मुना पौडेल रहनु भएको छ कार्यकारी अधिकारी सहदेव प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वी चितवन कुखुरा व्यवसाय समितिका अध्यक्ष रघुनाथ भट्ट उद्योग वाणिज्य संघ रत्नगरका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ बालमैत्री स्थानीय शासन कार्यक्रम नगर समितिका सदस्यहरू विमला दुवाड़ीसित रेग्मी सुबप्र बाटो विकास संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज पाण्डे बोल्नु भएको थियो राज्य र समाजले आफूलाई उपेक्षा गरेको गुनासो गरेका ज्येष्ठ नागरिकलाई शनिबार पश्चिम चितवनको गुन्सानगरमा सम्मान गरिएको छ ज्येष्ठ नागरिक समूह गुन्सानगरले हिजो एक कार्यक्रमका बीच पचासी वर्षभन्दा बढी उमेरका वृद्ध वृद्धलाई दोसोल्ला र सम्मानसित फलफुल वितरण गरी सम्मान गरेको हो सम्मानपछि बि वृद्ध खुशी व्यक्त गरेका थिए ज्येष्ठ नागरिक समूह गुन्सानगरका अध्यक्ष टेकनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा चित्रवन नगरपालिकाका कार्यकारी अधिृत रामकाजी श्रेष्ठ गुन्जानगर गाविसका पूर्वाध्यक्ष विष्णु ढकाल ज्येष्ठ नागरिक समूहका सचिव पूर्णचन्द्र अर्याल सदस्य टिकाराम कापले देवी प्रसाद ढकाल इन्दिरा भूषा लगायतले बोल्नु भएको थियो अब पालो अर्पण जनावाजको अर्पण जनावासमा हाम्रो प्रश्न छ नेपालले ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउनलाई तपाईँ के भन्नु छ यी राम्रो खेलको मूल्याङ्कन बेऐतिहासिक सफलता सी चुनौती थपियो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 ट्राफिक खबरको यति बेला नानगढे ठोरा बिर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मगलिन मगलिन औ बिसै काठमाडौँ सडक खण्ड मग्लिन्द मौली पोखरा सडक खण्ड र नानगढ प्रासेबो टोल सडक खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम अडतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस र नै मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ त्यस्तै आज दिनभर पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरिसो प्रतिशत आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी जनहित बिहान सात बजे सुजिता हम बिताए नमस्कार यस